बुडो गोठालाबाट सरकारको बजारबारे जानेर जुजुमानलाई पनि त्यो बजार हेर्नजाउन जाउँ हे लाग्यो सरकारको त्यो बजार उनलाई निकै चाखलाग्दो लाग्यो त्यसैले उनले त्यहाँ जाने विचार गरे अनि फेरि केही गरेर त्यहाँ कसैले आफ्नो लुटेको पैसा फिर्ता लिन मदद गर्ला कि भन्ने आश पनि उनमा पलायो त्यो ठाउँ भेटाउन गाह्रो छैन सजिलै छ ती बुढो गोठालाले आफ्ना गाईहरू थपाउँदै भने सरकारहरूको बजार दरबारभित्र छ ऊ त्यो चौबाटोबाट सजिलै देख्न सकिन्छ मुख्य ठूलो ढोकाबाट तिमी भित्र पर्छ त्यो ढोकाको छेउमा ठूला ठूला दुईवटा झालहरू छन् दाहिनेपट्टिको झालमा कर तिर्ने मानिसहरूको लाइन लाग्छ अनि दिब्रेपट्टिको झालमा भने सरकारबाट पैसा लिने मानिसहरूको लाइन लाग्छ अब कुन चाहिँ लाइन लामो होला भनेर त्यो चाहिँ म अनुमान गर्न सक्छु जोजुमानले ठट्टा गर्दै भने हाँस्दै ती वृद्ध गोठालो पनि विदा हुँदै त्यहाँबाट अगाडि बढे सरकारको बजारतर्फ अगाडि बढ़दै जाँदा सबै सड़कहरू त्यही बजारको चौबाटोतिर सोझिएको जुजुमानले पाए त्यो बजारको बीचमै एउटा ठूलो दरबार थियो अनि त्यो दरबारभित्र पस्ने ठाउँमा एउटा ठूलो ढुंगामा शासकहरूको दरबार भनेर लेखिएको थियो जुजुमान अलि लामो लाम पाइला गर्दै दरबारतिर बढ़न थाले उनी भर्याङ चढ्दै गए र एउटा ठूलो ढोका गाड़ी टक्क रोकिए ढोकाभित्र उनले एउटा ठूलो हल देखे कोठा धेरै ठूलो भएकोले सबैतिर बत्तीको उज्यालो राम्रोसँग पुगिरहेको थिएन ती बुढ़ा गोठालाले बयान गरे जस्तै त्यहाँ छुट्टा छुट्टै धेरै मानिसहरू बस्न मिल्ने खण्डहरू थिए अनि त्यहाँ विभिन्न ब्यानर र झण्डाहरू राखिएका थिए हरेक खण्डको अगाडि बसिरहेका मानिसहरूले आउने जाने सबैलाई बोलाउँथे र उनीहरूको हातमा जबरजस्ती प्याम्पलेटहरू थमाइदिन्थे त्यो हलको पर कुनामा एउटा पित्तलको ढोका थियो र त्यसको छेउमा दुईवटा बडो राम्रा राम्रा बुट्टा भएका खम्बाहरू थिए जुजुमान हलबाट निस्कने लागे उनी दुई कदम मात्रै के हिडेका थिए नाडीमा सुनको चुरा लगाएकी अनि कानमा ठूलो झुम्का लगाएकी एक महिलाले उनको बाटो रोकिन् युवक तिमी आफ्नो भविष्य जान्न चाहन्छौ उनले जुजुमानको नजिकै गएर सोधिन् जुजुमान छक्क परेर शङ्काभरेको आँखाले ती मोटी तर आकर्षक महिलालाई रहे। उनले एकदमै चहकिलो स्काफ र धेरै गहनाहरू लगाएकी थिइन् ती महिलाले एकदमै आक्रामक स्वरमा भनिन् मसँग भविष्य जान्ने क्षमता छ तिमी आफ्नो भविष्यबारे जान्न चाहदैनौ अल्लमल्लमा परेका जुजुमानले सोधे के तपाई साँच्चै नै भविष्य जान्न सक्नुहुन्छ सक्छु ती महिलाले एकदमै विश्वासका साथ भनिन् म सबै लक्षणहरू अध्ययन गर्छु त्यसपछि म यो हो भनेर तोक्छु अनि यसो गर्नुपर्छ भनेर सुझाव पनि दिन्छु निश्चय नै मेरो पेसा संसारको सबैभन्दा पुरानो पेशा मध्येको एउटा हो ती महिलाले गरेको दावी देखेर जुजुमान छक्क परे र उनले भने त्यसो भए तपाई भविष्यवक्ता हुनुहुन्छ तपाईँले त्यसो भए कुनै काँचको भकुण्डो वा चियापत्ती वा तासहरू त्यस्तो पनि त प्रयोग गर्नुहुन्छ होला अह म त्यस्तो केही गर्दिन ती महिलाले नाकेश्वरमा भनिन् म त्योभन्दा धेरै जान्नेछु हिजो आज मैले चार्ट प्रयोग गर्छु ग्राफहरू प्रयोग गर्छु अनि हिसाब गरेर देखाउछु अनि एकदमै निहुरेर उनले थपिन् अर्थशास्त्री यहाँको सेवामा हाजिर छो कस्तो प्रभावशाली जुजुमानले त्यो लामो शब्दलाई विस्तारै दोहोर्याए मलाई माफ गर्नुहोस् हेर्नुहोस् न भर्खरै मात्रै मेरो सबै पैसा लुटियो मसँग तपाईँलाई दिन एक पैसा पनि छैन जुजुमानले यति भन्ने बित्तिकै ती महिला केही रिसाइन् र अर्को कोही ग्राहक पाइएला कि भनेर एताउता हेर्न थालिन् जुजुमानले भने उनीसँग निवेदन गर्दै भने महोदया मसँग तपाईँलाई तिर्न केही कुरा त छैन तर के तपाई मलाई एउटा कुरा बताउन सक्नुहुन्छ ती महिलाले जुजुमानलाई माथिदेखि तलसम्म घुर्दै भने के तपाई कहाँ मानिसहरू विशेष गरेर कुन समयमा सल्लाह लिन आउँछन् हँ कसैले उनीहरूको कुरा सुनिरहेको छ कि भनेर ती महिलाले दायाँ बायाँ सबैतिर हेरिन् अनि कहाँ खुसी गर्दै भनिन् तिमीसँग मलाई तिर्न पैसा छैन त्यसैले म तिमीलाई सानो कुरा मात्रै बताउँछु जब ग्राहकहरू आफ्नो भविष्यलाई लिएर चिन्तित हुन्छन् अनि आफ्नो भविष्यलाई निश्चिन्त बनाउनु पर्ने ठान्छन् त्यो बेलामा म मा कहाँ आउँछन् चाहे त्यो भविष्यवाणी राम्रो होस् वा निराशाजनक मेरो सबैभन्दा असल ग्राहक भनेकै शासकहरूको परिषद हो ती शासकहरूले अरूसँग लिएका पैसाबाट मलाई राम्ररी तिर्छन् अनि उनीहरूले भाषणमा मेरो भविष्यवाणी प्रयोग गर्छन् अनि भविष्यमा कुन, कुन कुरामा सुधार गर्नुपर्छ भन्ने बेली विस्तार लगाउँदै बढी कर किन उठाउनु पर्यो त भनेर सबैलाई बुझाउने प्रयास गर्छन् यसैले यो हामी दुवै पक्षको लागि राम्रो व्यापार भएको छ जुजुमानले भने यो त्यसो भए त अति ठूलो जिम्मेवारीपूर्ण काम रहेछ अनि तपाईले गर्ने भविष्यवाणी कतिको सत्य हुन्छ त अर्थशास्त्री महिलाले मुस्कुराउँदै भनिन् तिमीलाई अचम्म लाग्छ यो प्रश्न एकदमै कम मात्रै मान्छेले मलाई आजसम्म सोधेका छन् उनले एकैछिन जुजुमानका आँखामा राम्रोसँग हेरिन् र रा भन्न शुरू गरिन् सबैभन्दा राम्रो भविष्यवाणी त एउटा सिक्का हातमा लिने अनि माथि उछाल्ने गाई र गाईकै त्रिशूल गरेर पत्ता लगाउने त्योभन्दा राम्रो भविष्यवाणी त अर्को हुनै सक्दैन तर मान्छेहरूलाई यो राम्रो लाग्दैन कुनै पनि मान्छेले यसलाई सच्चा भविष्यवाणीका रूपमा लिँदा पनि लिँदैन यसले डराएको मान्छेलाई कहिले खुसी पनि पार्दैन त्योभन्दा पनि ठूलो कुरा यसरी सिक्का उछालेर सबैले आ आफ्नो भविष्यवाणी आफै गर्न थाल्यो भने म कहिले धनी पनि हुन सक्दिन त्यसैले म मानिसहरू सुहाउँदो आकर्षक अनि जटिल तरिकाहरू प्रयोग गर्दै भविष्यवाणी गर्छु जुन उनीहरूले पनि खोजेकै हुन्छ जुजुमानले गुनगुनाउँदै भने साँच्चै यो संसारको सबैभन्दा पुरानो व्यवसाय हो